तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्स इन्टरनेटमा डब्लु डब्लु डब्लु एन्ड्रोइड एप्लिकेसन अनि हाम्रो पाँत्रो एप्लिकेसनभित्र छिरेर रेडियोहरूको लिस्टमा रेडियोभिजन सर्च गरेर पनि संसारको जुनसुकै ठाउँमा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ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 कार्यक्रम स्पर्शको आजको श्रृङ्खलामा हामी अनुपम रोशीको उपन्यास नाङ्गो गर्न गइरहेका छौँ उपन्यास नाङ्गो मार्ग काठमाडौँ नेपालले प्रकाशन गरेको हो उपन्यासको पछाडि गाथामा मिलोहानी लेख्नुहुन्छ कुमारी आमा उपन्यासको सफलता चर्चित बनेकी लेखिका अनुपम रोशी भिन्न र विशिष्ट लेखनका कारण प्रसिद्ध छिन् उनलाई हरेक मान्छे स्वतन्त्र लाग्छ प्रत्येक मान्छे आफ्ना चाहना र सपनाहरूमा स्वतन्त्र तर आफ्नो स्वतन्त्रताको उपभोग गरिरहँदा किन मानिसहरू अर्काको चाहनामा दखल पुर्याउँछन् भन्ने कुराले उपन्यासकार अनुपम रोशीलाई बिथोलेको छ उनी हरेकलाई चङ्लो देख्छिन् र साथसाथै नाङ्गो पनि देख्छिन् छोपिने भनेको मानिसको स्वरूप हो चाहना सपना र स्वभावहरूलाई छोपेर छोप्न सकिँदैन र यसरी चाहनामा सपना र स्वभावहरूमा नाङ्गो भेटिएका मानिसहरूको कथा हो उपन्यास नाङ्गो मान्छे यस उपन्यासभित्र अनुपम रोशीले प्रेम र सम्बन्धको परिभाषा खोजेकी छिन् मन र शरीर बीच हुने द्वन्दले पुरै उपन्यासलाई डोर्याएको छ मानिसको जीवनमा मन ठुलो कि शरीर के हो मानिसले खोजेको सन्तुष्टि किन भौतारिन्छन् मानिसहरू यो सम्बन्धदेखि त्यो सम्बन्धसम्म यी सब प्रश्नहरूको जवाफ पनि हो नाङ्गो मान्छे निबन्ध र कथाहरू पनि लेखिरहेकी अनुपमको यो दोस्रो उपन्यास हो यस उपन्यासमा पछिल्लो समय मानिसभित्र हुर्किएको आधुनिकताको भूत सहरी जीवनशैली र सम्बन्धमा लेखिएका विचलनहरू छन् उपन्यासकी नायिकाको मनमा आउने एकपछि अर्को पहिरो र त्यसले उनको स्वभावमा ल्याउने परिवर्तनले उपन्यासलाई पठनीय बनाएको छ हरेक अध्यायमा भेटिने नयाँ नयाँ कथा र त्यस कथाले नायिकाको मनमा पार्ने प्रभाव उपन्यासको सबल पक्ष हो कार्यक्रम स्पर्मा अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन सुरु हुन्छ उज्यालो देखेर तरसिन्थ्यो मन अँध्यारोमा बस्ने बानी भइसकेपछि लाग्थ्यो अर्कै गोलार्धमा पुगेछ सूर्य धेरै समयदेखि मनसुनीको आँगनमा पोखिएको थिएन प्रभात सधैँ उज्योल पर्दा ओहिलाइसकेका थिए यी सुन्दर आँगनभित्रका बेली चमेलीहरू पनि द्वितीयको चन्द्रले द्वितीयको चन्द्रले पुणीमा टेक्न नसकेको समय निष्पट्ट अध्ययारोले बिहानी देख्न नसकेको परिवेश र त्यही अँध्यारोमा जन्मेर बढ्दै गरेका कलिला कङ्कालहरू आफ्नै सपना बिर्सेर अर्काको मलामी बनिरहेझै लाग्छ असन्तुष्टिको थुप्रोमा पुरिँदै गएको मानव जगत अभाव र आवश्यकताबीच अपराधी बन्दै गएको समाज आफैमा विरूप हुँदै गइरहेको छ मान्दै आएको संस्कृति आए परम्परा र सभ्यता मान्छेको चाहना रहर र सपना जस्तै नाङ्गिँदै गइरहेका छन् भइरहेको संसार नदेख्ने आँखाले नयाँ संसारको परिकल्पना गर्नुपर्छ भन्दै भ्रम बेच्न लागिपरेका होलहरू भ्रमकै उचाइ प्राप्त गर्न तछाड गरिरहेका छन् र खसिरहे चौक नपाउँदै भ्रमको उचाइ निधाउनेहरूलाई पुग बिउझाउन सजिलो निदा जस्तो गर्नेलाई उठाउन पनि त सकिँदैन कछुवालाई चुनौती दिएर सुतेको खरायो हारे जस्तै भएको परिवेश आफै स्खलित छ समयसँग र बिल्कुलै नाङ्गो छ मान्छे अनगिन्ती आवरणभित्र विद्रोहमा चिरिएर अभावले थिजिएका मान्छेका अनुहारहरू जन्मनु हुर्कनु सङ्घर्षले पढ्नुको अर्थ खोज्दा खोज्दै निस्सासिएका छन् रित्व आकाशमा हराउँदै गइरहेको छ मान्छेको चेतनाको अस्तित्व युद्धले घाइते पारेको समय विधवाको चाहनामा निर्वासित खुशी जस्तै मुटु टुक्रियाएर रा बाँचिरहेको वर्तमान र मान्छेहरूको खेलमा झोक्राएको सहर ब्राउन सुगर र खैरो हिरोइनले देश उठाउन खोज्नुको मूर्खता र स्वार्थको चरमोत्कर्षमा चलिरहेछ राजनीति उपलब्धिविहीन सङ्घर्षले ल्याएको सङ्क्रमणको इतिहास लेख्नु र पढ्नु पनि त केही छैन यसबीच केबुलकार चढेर सगरमाथा आरोहण गर्ने मनसुनीको सपना कसरी पुरा हुन सक्थ्यो र घर छोडेर आफू खुसी बाँच्न सङ्घर्ष सुरु गरेदेखि नै आफ्नो लागि आफू जस्तै आफ्नो स्वाभिमानका लागि समाज र राज्यका लागि लड्न थालेको उनको मन मस् उनको मन मस्तिष्कमा पराजित भइसकेको छ समयसँग घर छोडेर आफू खुसी बाँच्न सङ्घर्ष सुरु गरेदेखि नै आफ्नो लागि आफू जस्तै आफ्नो स्वाभिमानका लागि समाज र राज्यका लागि लड्न थालेको उनको मन मस्तिष्क पराजित भइसकेको छ समयसँग बुझेरै नसकिने यो मानव सभ्यता दिन प्रतिदिन बद्लिँदै जाने मान्छेको चेतना र त्यही चेतनाभित्र पलाउने निर्धारित राम्रो र रा नराम्रो जसलाई सम्बोधन गर्न नसक्ने लाचर मानव समुदाय पराजित छ समयसँग र पराजित छ आफैसँग जितको ढोङ रचिरहने सभ्यताको गुलाम भएका हामी मान्छे खानु हग्नु र सम्भोगमा रितनुभन्दा पर पर पुग्न नसके पनि आफूलाई महान बनाइराख्ने नाटक चाहिँ राम्रै मञ्चन भइरहेको छ यति रित्याउ रित्याउँथ्यो यस्ता खाली दिनहरूले उनलाई निचोर थियो अँध्यारो वर्तमानले म मा किन मान्छे भएँ म मा भित्र किन मानवीय संवेदनाले भरियो जस्ता अन्तर्दन्त खलबलिरहन्छ उनको मन यो प्रयोगहीन मान्छेको अस्तित्वलाई संरक्षण गर्नुको कुनै मूल्य देख्दिन नुनी सोच्दा बिहानको नौ बजी सकेछ मन्सुनी छिटो छिटो अफिस पुग्छिन् बल्ल पाएको जागिर अफिस जान थालेको एक हप्ता मात्रै हुँदै थियो बेरोजगारीले ग्रस्त समयमा प्राइभेट जागिर पाउनु पनि ठुलो युद्ध जिते जस्तै हो नेपालीहरूलाई नयाँ भएकाले निकै उत्साहित थिइन् मन्सुनी मैनेजर मक्का उनम में राखे म निके टाठी बाठी विनम्र व्यवहार दरो आत्मविश्वास र लगनशीलता का कारण उन्हीं जहां प्रिय होने पुग्थिन उ समय मत भने, प्रायले उनको सामीप्यता खोजी रहे हाम्रो समाजमा आफ्नो चाहनाले अगाडि बढ्न निकै बाधा छोरीहरूलाई घर परिवार समाज संस्कार सबै कुरामा जेलेर घरभित्री बन्दी बनाउने परम्पराले साँच्चै कमजोर बनाएको छोरी मान्छेको मोटो छोरी मान्छे एउटाको साथ नलाई धरै छैन भन्ने उनको बाबाको निर्णय विपरीत उभिएर म बिहे गर्दिनँ आफ्नो खुसीले अगाडि बढ्छु तिमीहरूको केही चाहिँदैन भन्दै हिँडेकी थिइन् मनसुनी समस्याको डटेर समाधान गर्नुपर्छ भन्ने मानसिकता बोकेर अगाडि बढेकी उनी खुलेर प्रतिवाद गर्थिन् हरेक अप्ठ्याराहरूलाई नौ बज्यो सधैँ चाहिँ उनी छिटो छिटो पाइला चाल्दै अफिस पुगिन् आज म्यानेजर पनि आइसकेको थियो औपचारिकता पुरा गरेर आफ्नो काममा लागिन, दिउँसोको दुई बज्यो चिया खाने समय भएको थियो करिब पैँतिस नागेको एउटा मान्छे आइपुगे उनलाई देखेपछि म्यानेजरले नमस्कार गर्यो मनसुनीले चुपचाप हेरेको देखेर म्यानेजरले नमस्कार गर भन्ने हिसाबले उहाँ हाम्रो पार्टनर दर्शनजी हो भने उनले ए भन्न नपाउँदै उनैले नमस्कार गरे मन्सुनीले अप्ठ्यारो मान्दै नमस्कार फर्काइन् नचुनेको मान्छेसँग बोल्न हिचकिचाउने र औपचारिकता पनि निर्वाह नगर्ने आफ्नो बानीले आफैलाई खुम्च्यायो उहाँ हाम्रो स्टाफ हो म्यानेजरले मनसुनीको पनि परिचय गराउँदै भन्यो भर्खर नमस्कार गरेको बिर्सेर उनले पुनः नमस्कार गरे अब भने मन्सुनीलाई निकै लाज लाग्छ यत्रो कंपनी को पार्टनर बारम्बार झुकर नमस्कार करजर उनको निके गफ भन्सुनी ने भी बेला बेला में सहभागिता जनाइन कुरा में उनके राखों राजनीतिक चाशोले उन्नी अर्थात दर्शनजी आश्चर्य में पढ़ते रिह रहते थे एउटा अठार उन्नाइस वर्षको केटी यसरी राजनीतिक बहसमा उत्रेको देखेको थिएनन् यसपूर्व दर्शनजीले क्रान्तिकारी केटी रहेछ मनमनै सोचे उनले मनसुनी त्यतिखेर भनेर बुझ्ने गरेको क्रान्तिकारी थिएनन् न त उनी राजनीति गर्ने केटी थिइन् त्यो त उनले देखेको भोगेको र आफ्नो सचेतनाले भ्याएको चिन्तन मात्रै थियो केही सम्पन्न भएर बस्नेहरूलाई यस्ता कुरा अनौठो लाग्नु स्वाभाविकै हो उनीहरूमा देश दर्शन समाज र राजनीतिप्रतिको त्यति चासो रहँदैन पनि समाजमा बस्नु सांसारिक कार्य व्यापारमा सहभागी हुनु पनि राज्य र राजनीतिको मुख्य पाटो हो भन्ने बिर्सिएर आर्थिक राजनीति गर्नेहरू आफूलाई विशुद्ध हुँ भन्ने गर्छन् र आफूलाई मोडन बनाउने होडमा अलि बढी नै फिल्मी हुन खोज्छन् चिन्तन उनीहरूको विषय नै बन्दैन उनीहरूको दुनियाँ नै फरक छ भन् उनीहरू त्यसमाथि महिलाहरू त झन् लाउन खान र गरगहनामै भुलेको पाइन्छ त्यसैले त जहाँको त्यहीँ छ हाम्रो समाज नहुनेले गर्न सक्दैनन् हुनेले गर्न चाहँदैनन् समय बित्दै गयो अफिस र डेरा गर्दै मनसुनीको दिन बित्न थाल्यो यसबीचमा उनी अर्थात् दर्शनजी आइरहन्थे छुट्टै बिजनेस गरेर पनि उनले उक्त कम्पनीमा म्यानेजरकै कारणले केही लगानी गरेका रहेछन् कहिले समसामायिक विषय त कहिले विद्यार्थी राजनीति कहिले वर्तमानको किचलोलाई लिएर उनीहरूको चर्काचर्की हुन्थ्यो मन्सुनीकै कारण आजकल दर्शनजी पनि समाचार र पत्र, पत्र हेर्ने भएका थिए देशको अवस्थाप्रति चासो दिन थालेका थिए वा मन्सुनीसँग कुरा गर्ने बाहनाकै लागि पनि केही कुरा बुझ्नै पर्ने भएको थियो उनलाई देश त खत्तम हुने भयो मन्सुनीजी मूल्य बढाएर पनि ग्यास पेट्रोल पाइरहेको छैन भर्खर पेट्रोलको लाइन बसेर आएको निदारको पसिना पुस्तै सोफामा बस्छन् दर्शनजी चौरानब्बे अर्ब ऋण छ अरे इन्डियन आयल निगमलाई तिर्नुपर्ने कति दियोस् त उधार हाँस्दै भन्छन् होइन नेपाल आयल निगमले के गर्छ त्यो ते तेल बेचेको पैसा हामी ग्राहकले त ग्यास तिरेर नै लिन्छौँ नि तेल त्यो ते पैसा जस्ताको जस्तै बुझाए किन यति धेरै ऋण हुन्थ्यो उनले पुनः असन्तुष्टि पोख्छन् त्यो त हो तर महँगोमा ल्याएर सस्तोमा बेच्नुपर्ने मन्त्री नेताका गाडी सित्तैमा गोड्नुपर्ने र ठाउँ ठाउँमा चुहावट हुँदै आउनुले पनि यो समस्या बढेको होला उनी मुस्कुराउँछिन् हिजोसम्म राजनीतिको कुरामा वितृष्णा पोख्ने उनले समय र सन्दर्भको चासो लिएको देख्दा जनताका अति आवश्यक तत्त्वहरू पनि पुरा गर्न नसक्ने शासन व्यवस्थालाई कति स्वीकार्नु यस्ता आवश्यकता पुरा गर्ने जिम्मा त राज्यकै हो नि तर भत्ता पचाएर जनतालाई नै दुःख दिने शासकहरूलाई कतिन्जेल झेल्नु हामीले उनी निराश हुँदै बोल्छन् कमजोरी हाम्रो पनि सधाई यस्तो अवस्थालाई पनि मुख भएर हेरिरहन्छौँ हामी मानौँ कि यो राज्य नेताहरूको बाउको विरासत हो भन्दै गर्दा म्यानेजर आइपुग्छ यो देश बनाउन यो देश बनाउन अब कडा कानुन चाहिन्छ चा जी, यहाँका नेता र जनता नि अराजक भइसकेका छन् गल्ती गर्नेलाई नझुन्डियासम्म यो अराजकता रोकिँदैन अब यो गणतन्त्रभन्दा त पञ्चायत नै ठिक थियो यार होइन त दाई म्यानेजर थप्छ त्यस्तो पनि होइन सर हामी परिवर्तन चाहनेहरूले पञ्चायत ठिक थियो भन्न मिल्दैन समयसँगै हामीले चाहेको परिवर्तन अवश्य आउनुपर्छ होइन भने जनताको त्यत्रो ठुलो बलिदान त्यसै खेर जान्छ आवश्यक परे फेरि पनि लड्नुपर्छ मन्सुनीले भन्छन् अब लड्ने कुरा नगर्नुहोस् मन्सुनीजी कसका लागि लड्ने हामी नेतालाई मर्सिडिज चढाउनका लागि मन्त्रीका छोराछोरीलाई बिएमडब्ल्यु किनाउनका लागि अह अब एक थोपा रगत खेर फाल्नु हुँदैन नेपाली जनताले यो घिनलाग्दो राजनीतिप्रति तपाईँ आफै हेर्नुहोस् यो दलमा बहुदल आएपछि यता के प्रगति भएको छ दस वर्षको जनयुद्धले ध्वस्त पारेका विकासका पूर्वाधारहरू एक महिनामा पुनः निर्माण हुनसक्छ निर्माण त के मन्सुनीजी कहाँ कहाँ के के गरियो भन्ने पनि बिर्से होलान् तपाईँका जननेताहरूले हेरिराख्नुहोस् केही वर्षपछि यो त हामीले होइन कसले यस्तो गरेछ भन्न पनि पछि पर्ने छैनन् म्यानेजरले मन्सुनीको राजनीतिप्रतिको चासोलाई छोडिदिनुहोस् भन्ने आशयमा बोल्यो यस किसिमका वार्ता सधैँ चलिरहन्थे उनीहरू बिचमा हुन पनि आम जनतामा पलाएको राजनीतिप्रतिको वितृष्णा हो यो राष्ट्र सेवक वा जनताका प्रतिनिधिहरू भन्ने नै स्वार्थको सगरमाथा भएपछि विश्वास हराउनु वितृष्णा पलाउनु स्वाभाविकै भएको छ जे भन्नुहोस् गल्ती हाम्रो पनि हो हामीहरूले नै त्यो छुट दिएका छौँ जनता सचेत हुने हो भने पटक पटक गल्ती दोहोरिँदैन थियो हामी सोध्छौँ देश नेताहरूकै ठेक्का हो हाम्रो कुनै उत्तरदायित्व छैन जे गर्नुपर्छ उनीहरूले नै गर्नुपर्छ हामीले आफ्नो अधिकार पाउनुपर्छ भन्ने मात्रै जानेका छौँ तर म पनि यो देशको नागरिक हुँ मेरो पनि केही भूमिका हुनुपर्छ भन्ने थाहा छैन हामीलाई सडक पेटी र भित्ताहरूमा पिसाब गर्दा सहर दुर्गन्धित हुन्छ भन्ने जान्दा जान्दै ठाडै मूत्रत्याग गर्नेहरूलाई के भन्ने आँगनमा फोहोरको थुप्रो लगाएर नाक थुन्दै भात खाएर प्रशासनकै मुख ताक्नेहरूको पनि त ता कमी छैन राज्य आफ्नो पनि जिम्मेवारी हो भन्ने आशयमा जवाफ दिन्छन् मनसुनी त्यो त हो तर यस विषयमा कडाइका साथ कानुन परिचालन गर्ने जिम्मा त प्रशासनकै हो नि वैकल्पिक प्रयोग र जनचेतना फैलाउने काम पनि सरकारी निकायबाटै हुनुपर्ने त हो नि होइन र रा? चर्को राजस्व असुली गर्ने विकासको काम केही नगर्ने मात्रै भत्ता पचाउनका लागि त प्रशासनको आवश्यकता किन दर्शनजीले थप्छन् यी सबै कुरा त तपसिलका कुरा हुन् पहिला त शान्ति सुरक्षा र संविधानका कुरा हेर्नुहोस् राजनीतिक अस्थिरताको कुनै अन्त्य छ सबै मान्छे पार्टीका का कार्यकर्ताले काम गर्न गाह्रो हुन्छ चन्दा उठाएर खानुपर्ने सबैलाई राजालाई हटाएर के भयो के दलका नेताहरू नयाँ तानाशाहभभन्दा कम छन् एक ताना को अन्त्य गरेर छ सय एक तानाशाह जन्माउनु भएको त रहेछ नि यो क्रान्ति माथि पर्नेले कहिले तलको कुरा सुनेको या मानेको देख्नु भएको छ यो सत्ता प्राप्तिको बाहेक अरू केही होइन वितृष्णपूर्वक बोल्छ म्यानेजर उसलाई मनसुनीले यस्ता कुरामा सहभागी भएको खासै मनपर्दैन त्यसैले प्राय उनको विपरीत भएर कुरा गर्छ कुरा त सही हो तर त्यो तानाशाहीको असर सजिलै विस्थापित भइहाल्छ भन्नु पनि गाह्रै कुरा हो प्रत्यक्ष त्यहीँ देखेर भोगेर गएकाहरू नै नेतृत्व पङ्क्तिमा उभिएका छन् त्यसमा राजनीतिक तानाशाहको जन्म हुनु कुनै अनौठो कुरा होइन आफूलाई सकेसम्म मा माथि पार्ने ह्युमन नेचरलाई आगन्तुक प्रगतिशील सोचले पूर्ण रूपमा बदल्न सक्छ भन्नु मूर्खता हो हाम्रो यहाँ हरेक मान्छे शासक हुन चाहन्छ र प्रयोग गर्न खोज्छ अर्को मान्छेलाई आफ्ना भौतिक सुख सुविधाका लागि अरूलाई दास बनाउन खोज्ने चेतनाले मान्छेको क्रियाशीलता खोजिँदै गएको हो विकास भनेको व्यवहार हो व्यावहारिक परिवर्तन नै वास्तविक क्रान्ति हो सैद्धान्तिक परिवर्तनले मात्र शासकीय स्वरूप परिवर्तन, परिवर्तन हुँदैन पुरानो संस्कारलाई तोडेर व्यावहारिकतामा जान नसकिरहेको अवस्था हो यो आफ्नो शरीरको नापभन्दा ठुलो या सानो लुगामा आफूलाई फिट भएको पाउनुभएको छ र ओ, त्यही भएको हो नेपालको राजनीति आफ्नो हुनुको धरातल बिर्सिएर अर्को दुनियाँमा उड्नुको महत्वाकांक्षा रकेटले छाडेर गएको धुवा जस्तै हो जो सुरुमा बाटो जस्तो देखिन्छ र बिस्तारै बादलका टुक्रामा परिणत हुन्छ अनि आकाशमै बिलाउँछ चरण तानासाको अन्त्य गरेर रा, राजनीति परिवर्तन भइहाल्छ भनेर रा सोच्नु राजनीतिको गलत बुझाइ हो उनले पनि आफ्नो जिद्दी नछोडी जवाफ दिन्छन् जे भन्नुहोस् मलाई त यो गणतन्त्र जनतालाई सुख शान्ति होइन डर त्रास र असुरक्षा दिन मात्रै आएको हो जस्तो लाग्छ सबै जनताले राजनीति गर्नुपर्छ भन्नुहुन्छ तपाईँ त्यसो भयो भने अबका मान्छेको हविगत के होला आफूलाई पनि भने जस्तो लागेपछि म्यानेजर अलि आफूलाई पनि भने जस्तो लागेपछि म्यानेजर अलि नम्रा हुँदै बोल्छ होइन होइन तपाईँले गलत बुझ्नुभयो मैले सबैले राजनीति गर्नुपर्छ भनेको होइन मैले त जनता सबैमा देशको राजनीति अवस्थाप्रति चासो हु। हु। हुनुपर्छ भनेकी हुन हुँ समय कता गइरहेको छ हाम्रा प्रतिनिधिले राज्य कतातिर लैजाँदैछन् हामी कहाँनिर छौँ भन्ने कुराको मूल्याङ्कन हुनुपर्छ भनेकी हुँ पान सांसदसम्म सबै नेता हुनुपर्छ र चन्दा उठाउनुपर्छ भन्ने मेरो धारणा होइन सबै सबैभन्दा ठुलो काम हो जी, हामीले कामलाई महत्त्व दिनुपर्छ दत्त चित्त भएर काम गर्ने हो भने एक लाख सडचालिस हजार एक सय एक्कासी वर्ग किलोमिटर क्षेत्रफल भएको नेपाल चलाउन छ सय एक चाहिँदैन पन्ध्रजना भइपुग्छ दर्शनले थप्छन् कुरा सही हो मैले भनेको व्यावहारिकता पनि त्यहीँ हो तर के गर्ने हाम्रो देशका प्रतिनिधिहरूलाई राष्ट्रभन्दा ठुलो पैसा भएपछि स्वार्थ पुरा गर्न लगौटीसमेत फुकाल्ने परम्पराले ग्रस्त राजनीति कहिल्यै उभो नलाग्ने भयो मन्सुनीको कुरा सुनेपछि यहाँलाई जति सम्झाए पनि सकिँदैन भन्दै म्यानेजर उठेर जान्छ प्राय यस्तै बहस भइरहन्थ्यो उनीहरू बिच थोरै बोल्ने दर्शनजी मुसुक हाँस थिए र मनसुनीको कुरा सुनिरहन्थे समय बित्दै गयो दर्शन प्रायः आइरहन थाले यस किसिमले उनीहरू बिचको सम्बन्ध नजिक हुँदै जान थाल्यो सँगै चिया खाने गफ गर्ने सिलसिला बढ्दै गयो यो देखेर म्यानेजरले खोइ के सोच्यो उसले मन्सुनीलाई दर्शनजीसँग धेरै गफ नगर्न आदेश दियो किन के भएको छ उनले प्रति प्रश्न गरिन् उनको कलिलो मानसिकताले उसले भन्न खोजेको कुरा बुझेन र दर्शनजी किन आइरहन्छ भन्ने कुराको महत्त्व बुझ्न पनि सकेन उनलाई लोग्ने मान्छेसँगको सम्बन्ध गलतै हुन्छ भन्ने लाग्दैनथ्यो सही र गलत आफूले छुट्याउन सक्छु भन्ने विश्वास थियो मन्सुनीलाई दर्शनजी एक अभिभावक जस्तो लाग्थ्यो एक अनुशासित र सभ्य पुरुष जसलाई पनि सम्मान गरेर बोल्ने उनको बानीप्रति उनी साँच्चीकै आकर्षित भएकी थिइन् चियागको सिलसिलाले दर्शनजी र मनसुनीको सम्बन्ध झनै नजिक हुँदै गयो त्यति बेलासम्म त्यो सम्बन्ध गलत थिएन मात्र एउटा आत्मीय सम्बन्ध थियो मन्सुनीले दाजु भन्थिन् उनलाई र एक अभिभावक नै सम्झिन्थिन् तर दर्शनजी भने मन्सुनीको हर सुख दुःखमा सहभागी बन्न चाहन्थे उनको नजिक रहन मन पराउँथे मन्सुनीलाई दर्शनजीले आफ्नो परिवारसँग पनि परिचित गराए ताकि उनलाई यो आउने जाने क्रम गलत नलागोस् यस खालको व्यवहार देखेपछि मन्सुनी पनि खुसी भइन् व्यर्थी म्यानेजरले शङ्का गर्छ भन्ने सोचिन् दिनदिनै भेट्न आए पनि दर्शनजीमा कुनै स्वार्थ छ जस्तो थियो उनलाई निकै खुला हिँड्दै थियो दर्शनजीको अरूको दुःख देख्न नसक्ने सहयोग गर्न तम्सिहाल्ने उनको सत्यताप्रति अलिकति पनि अविश्वास थिएन मनसुनीलाई उनीहरू बिच अगाध माया बढ्दै गयो जसलाई मन्सुनीले निकै आदर गर्थिन् भने दर्शनजीमा उनीप्रतिको प्रेम र आकर्षण थपिँदै गयो यसरी नै समय बित्न थाल्यो उनीहरूको भेट भएको पनि तिन वर्ष पुगिसकेको थियो यसबीचमा उनीहरू निकै नै नजिक भइसकेका थिए दर्शनजी उन तीन पटक भेटना आऊथे रही उनको व्यवहार में कई भिन्नता देखी उनी संदे दे थे सदैं जी मुस्कुराऊ री जान्थे जाने स रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्जमा कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा यति बेला प्रविधिमा कविताजी र कार्यक्रम प्रस्तुता म पर्वत स्पर्शको साथ तपाईँहरूले पाइरहनु भएको छ हामी आजबाट अनुपम रोशीको उपन्यास नाङ्गो मान्छेको वाचन गरिरहेका छौँ दर्शनजी मन्सुनीकोमा आइरहन्छ मनसुनीसँग नभेटी उनलाई सुखै हुँदैन एक कलिली केटीको आकर्षणमा तानिनु उनको मनको निर्णय पनि थिएन मन्सुनीको व्यवहार कति बेला उनको मुटुमा प्रवेश गर्यो उनलाई थाहै हुँदैन दर्शनजी आएको मन्सुनीलाई पनि राम्रो लाग्थ्यो जब उनी चिया अर्डर गर्थिन् दर्शनजी निकै खुसी हुन्थे उनलाई निकै आनन्द लाग्थ्यो मन्सुनीसँग सँगै बसेर चिया खाजा खान उनी मुस्कुराउँदै मनसुनीलाई हेरेर घन्टौँ बसिरहन्थे मनसुनीलाई पनि दर्शनजी अरू मान्छेभन्दा निकै सभ्य र इमान्दार लाग्थ्यो दर्शनजीको अरूलाई इज्जत गरेर बोल्ने शैली मनसुनीलाई सबैभन्दा बढी मन पर्थ्यो एक दिन ठट्टै ठट्टामा दर्शनजीले भनेका थिए तिमीसँग चिया खाजा खाँदा मलाई निकै रमाइलो लाग्छ फोर भन्दै मनसुनी लाडिएकी थिइन् त्यति यसरी चियाखाजासँगै खानेर गफ गर्ने सिलसिला बढ्दै गयो यही क्रममा निकै समय बित्यो यसबीचमा उनीहरूको सम्बन्ध निकै प्रगाड हुँदै गइरहेको थियो अन्जान सहरमा एक अभिभावकको माया पाएर मन्सुनी निकै खुसी थिइन् दर्शनजी भने आफैलाई पत्तो नभएको आन्तरिक प्रेमको कल्पनामा डुबिरहेका थिए उनको आउने प्रक्रिया रोकिएन मन्सुनीको कुरा गर्ने सिलसिला पनि टुटेन मन्सुनीले उनको स्नेहलाई कहिले गलत सोचिनन् उनको आदर्श र भित्रबाट पलाएको माया निकै हार्दिक थियो स्वच्छ र पवित्र थियो जसलाई उनले कहिले नकारात्मक अनुभव गर्नै परेन बिस्तारै दर्शनजीको बानी नै हुन पुग्यो मनसुनीलाई भेट्नु उनलाई नभेटेको दिन उनको मन छटपटाउन थाल्यो उक्कुस मुकुस थाल्यो आज त जान्न भनेर सोध्छन् तर ब्याङ्कमा हिँडे तर ब्याङ्कमा हिँडेका उनी मनसुनीको अफिस आइपुग्छन् यो के भएको मलाई फर्किने बेलामा आफैले प्रश्न गर्छन् जति कोसिस गरे पनि उनले आफूलाई रोक्न सक्दैनन् दर्शनीले कहिले मनसुनीले आफ्नो उमेरसँग दाँजेर हेर्न सकेनन् उनीहरू उमेरले झन्डै बिस वर्ष फरक्छन् मनले नमान्दा नमान्दै पनि तानिन्छन् उनी मनसुनीतिर रोक्दा रोक्दै पनि गइहाल्छन् उनी मनसुनीकोमा हुँदाहुँदा मनसुनीको दाजु सम्बोधन मन पर्न छाड्छ उनलाई मन नपर्दा उन नपर्दै पनि दाजु स्वीकार्नुपरेको बाध्यताले बारम्बार पिरोलिन्छन् दर्शनजी उमेरमा फरक छ भन्दैमा उनले मलाई दाजु भन्नै पर्छ र के म उनको दाजु हुँ दर्शनजी भनिदिँदा उनको उमेर बढ्ने पनि त होइन जस्ता मनसुनजीलाई भन्न नसकेका थुप्रै प्रश्न उब्जिन्छन् उनीभित्र नमस्कार भन्दै दर्शनजी फेरि मन्सुनीको अफिस आइपुग्छन् सधैँ उस्तै र उही स्थानमा बसिरहने मन्सुनीले पनि मुसुकको हाँसेर नमस्कार फर्काउँछिन् मन्सुनीलाई भेट्न आतुर उनको अन्तरमन हर्षले गजक्क फुल्छ थाहा छैन किन मन्सुनीको नाम सुन्ने एउटा उत्कर्षमा डुब्छ उनको मन उनको भित्र प्रवेश भइसके जस्तो नसोच्दा नसोच्दै पनि सोचिए जस्तो गरी आउने मनसुनीको तरङ्ग मेटाउन सक्दैनन् उनले दर्शनजीको आगमनलाई बिना संकोच स्वागत गर्छिन् मनसुनी त्यसमाथि आफ्नै अफिसको पार्टनरलाई व्यवस्था गर्न दिँदैन दे उनको हैसियतले एक घन्टा दुई घन्टा तिन घन्टा बित्तिकै पत्तै पाउँदैनन् दर्शनजी घरिघरि आफूलाई हेरेर मुस्कुराउने मनसुनीको नजर हेर्न लालायत मन समय यहीँनिर टक्क अडिए पनि हुन्थ्यो भन्ने सोध्छन् किन पर्खन्थ्यो कि र समयले साँझ हुन्थ्यो अनि घरबाट फोन आउँथ्यो र उनी अप्ठ्यारोसँग घरतिर लाग्थे जाने बेलामा एकछिन रोकिएर कहिले नअगाउने जस्तो गरी मन्सुनीमा टक्क अडिन्थ्यो उनका आँखा मन्सुनी मुस्कुराउँदै विदा गर्थिन् उनलाई के मनसुनीलाई म बसिदियो हुन्थ्यो जस्तो लाग्थेन किन उसले सधैँ हाँसेर बिदा गर्थे उनी असन्तुष्ट हुँदै आफैलाई सोध्थे मन्सुनीसँग बसिरहँदा घरबाट आउने फोनले दिक्क पार्थ्यो उनलाई घरमा गएर स्वास्नीलाई बेसरी झपार्न मन लाग्थ्यो तर सक्दैनथे मन्सुनीलाई भोलि भेट्ने आशमा दर्शनजी हरेक बिछोडिनुपर्ने साँझलाई बिदा गर्थे प्रत्येक रात उनको कल्पनामा र हरेक सपनामा मन्सुनी आउन थालिसकेकी थिइन् चर्किरहेको आन्दोलनमा सहभागी हुने क्रममा सँगै हिँड्दा एकपटक दर्शनजीको हातै समातेर नारा लगाएकी थिइन् मन्सुनीले राजनीतिक खिच्छातानीले सधैँ अराजक समय आन्दोलन चक्काजाम झडप चलिरहन्थ्यो ढुङ्गा मुडापछि अश्रु ग्याँस राजनीतिक हिजातानीनेले सधैँ अराजक समय आन्दोलन चक्काजाम र झडप चलिरहन्थ्यो ढुङ्गा मुडापछि अश्रु ग्याँस अश्रु ग्यास लगत्तै चलेको गोली लागेर उनीहरू नजिकै युवक ढलेको थियो त्यति बेला युवक ढल्नुभन्दा पहिले त्यो युवकको भुइँमा खसेको आन्द्राभुँडी देखेकी मनसुनीले चिच्याउँदै दे दर्शनजीलाई चपक्क समातेकी थिइन् त्यो पल सम्झेर अहिले पनि सिरिङ्ग हुन्छ उनको शरीर भलै त्यो बेलाको परिस्थिति फरक थियो तर मनसुनीको अङ्गालोले कसैको आफ्नोपनले दर्शनजीको मुटुमा कब्जा गरिरहन्थ्यो सधैँ सधैँ सम्झेर त्यो स्पर्श अनुभूत गर्न खोजेर उनको शरीरको गन्ध निकै दिन बिताएका थिए उनले धेरै दिनदेखि छटपटाइरहेको उनको मन हर्ष आनन्द र उत्सुकताले भरिन्थ्यो गरी, -गरी। निकै रोमाञ्चित हुने गर्थे बेला बेला उनी मनसुनी टाँसिएको सम्झेर लगत्तै दुखेर खिन्न पनि बनाउँथ्यो त्यसबेला घटेको घटनाले त्यो घटनाबाहेक मनसुनीको अङ्गालोमा सम्झिरहँदा उनलाई यस्तो लाग्थ्यो एकैपटकमा आक्रमण गरौँ चपाएर निलौँ छातीमा टाँसेर मायाले मारौँ तर साहस हुँदैनथ्यो थाहा थिएन जीवनको मध्यान्तरमा आएर उनी किन यति धेरै विचलित भइरहेका थिए सायद मान्छेको चाहना नै मान्छेको नियन्त्रणभन्दा बाहिरको तत्त्व हो त्यसैले अनियन्त्रित हुँदै गइरहेको थियो उनको मन नियन्त्रण गर्छु भन्दा भन्दै यसरी बेमौसम पलाएको उत्सुकता र आसक्तिले बिरामी हुँदै गए दर्शनजी मन्सुनी बिनाको समय बिताउन निकै कष्टपूर्ण हुन थाल्यो उनलाई आफूभित्रको जेजीविसा भनेकै मनसुनी हो जस्तो लाग्न थाल्यो अब उनलाई यो लुप्त चाहनाभित्रको असन्तुष्टि निकै बढ्दै गयो नयाँ नयाँ तरिका अप्नाएर मनसुनीलाई नै खोजिरहने उनको मन साँच्चिकै विचलित हुन थाल्यो चालिस हारहारीको उमेरलाई जति नै युवा भने पनि युवा नै रहेको भने पाइँदैन यसरी अस्वाभाविक रहर पलाउनु कारण पनि त थिएन प्रौढताको अर्थ जिम्मेवार हुनु पनि त थियो परिवारप्रति समाजप्रति र विभिन्न क्षेत्रमा बढ्ने सहभागिताले परिपक्व हुनुपर्ने किन फेरि चञ्चल भइरहेछ मन एक कलिली केटीले किन सताइरहेछ किन ज्यानै गलेर शिथिल हुन्छु मनसुनीलाई नभेट्दा स्वास्नीले अँगालो हाल्दा पनि मन्सुनीकै तस्विर किन आउँछ आँखा अगाडि मन, मन पग्लेर सत्य उनीतिर बग्छ किन यावत प्रश्नको जवाफमा मौन बस्छ उनको दर्शन मन दर्शनजी बुझ्न सक्दैनन् प्रकृतिको यो रहस्यलाई यो बेमौसमी चाहनाले मन्सुनीलाई प्राप्त गर्न खोज्नुको अर्थ के हो यति बेला उनलाई आफैमा रहस्य लाग्छ श्रोताहरू एथेन्जेलसम्म हामीले वाचन गरेको उपन्यास अनुपम रोशीको नाङ्गो मान्छेको वाचन थियो अब यसको बाँकी अंश अर्को हप्ता लिएर आउने नै छौँ कार्यक्रम स्पर्शप्रति तपाईँका अमूल्य सल्लाह सुझाव अनि प्रतिक्रिया भए कार्यक्रम स्पर्शको इमेल आइडी पिसी डट पठाउन सक्नुहुनेछ अर्को साता नाङ्गो मान्छेको बाँकी अंशको वाचन लिएर आउने वाचा गर्दै आजको बसाइबाट प्रविधिमा कविताजीसँगै कार्यक्रम प्रस्तुता म पर्वत पनि विदा माग्छु तपाईँको साता शुभ वितोष